सम्बलसँगै इन्टरनेट लाइनमा डब्लू डब्लूब्लू डट रेडियो अर्पणहरूको बाटो पनि संसारभर एकैसाथ सुनिरहनु भएको बिहान सात बजेको नेपालको लोपन्मुख घुमन्ते राउटे जातिले आफूहरूलाई कमाई खाने भाँडोको रूपमा प्रयोग नगर्न आग्रह गरेका छन् हिजो नारायणगढमा नेपालका लोपन्मुख घुमन्ते राउटे जातिको अवलोकन भ्रमण कार्यक्रममा स्वरोजगार कोष आदिवासी जनजाति पत्रकार महासङ्घले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् विभिन्न संस्थाले आफहरूको नाममा ल्याउने र त्यसको कुनै उपलब्धि देखा नपरेको उनीहरूले बताएका छन् कार्यक्रममा बोल्दै राउटे विकास प्रतिष्ठानका अध्यक्ष दानबहादुर राउटेले राउटे जातिलाई कमाइ खाने भाँडो नबनाउन आग्रह गर्नुभयो राउटे समुदायबाट सबैभन्दा बढी अध्ययन गरेका अध्यक्ष दानाबहादुरले राउटे जातिलाई विकृति नसिकाउन समेत आग्रह गर्नुभयो विभिन्न प्रकारको प्रलोभनमा पारी उनीहरूबाट स्वार्थ लोट्ने प्रवृत्ति बढेको भन्दै उहाँले त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो साथै उहाँले आफ्नो संस्कृति संरक्षणमा आफूहरू कटिबद्ध रहेको भन्दै सहयोग वटे प्रतिष्ठान नेपालका दक्ष सत्यदेवी अधिकारले राउटे जाति अझै पनि अवचेतन अवस्थामा रहेकोले उनीहरूलाई सामाजिकीकरण आवश्यक रहेको बताउनु उनीहरूलाई सामाजिक र व्यावसायिक जीवनसँग घोलमेल गराउनु आवश्यक रहेको उहाँले बताउनु भयो त्यस्तै कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितनका अध्यक्ष डाक्टर तेलचन्द्र भट्टराईले रावटे समुदायले व्यवसाय शुरू गरे आफूहरू त्यसलाई सहयोग गर्न तयार रहेको बताउनु साथ वाले वहाँ उ वृद्धि विकास र सामाजिकीकरणमा सबै पक्षको त्यतिकै भूमिका हुने बताउनुभयो कार्यक्रममा बोल्दै युवा तथा साना व्यवसाय स्वरोजगार कोष सचिवालयका अधिकृत कस्मेक बुढाले राउटे जातिको उत्थानको लागि कसले पच्चिस लाख भन्दा बढी लगानी गरेको जानकारी दिनुभयो नेपालमा कुल एक हजार जातिको संख्या रहेको छ भने त्यसमध्ये चार जाति मात्रै स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन् बाँकी घुमन्ते जीवन व्यतीत गरिएको बताइएको छ राउटे समुदायको मुख्य वासस्थान सुदूरपश्चिमको कञ्चनपुर डडेलुरा बैतडी दार्चुला कैलाली मध्यपश्चिमको सुर्खेत सल्यान दाङ बाके जाजरकोट लगायतका स्थानमा रहेको छ उनीहरूमध्ये पश्चिम नेपाल सुर्खेतका सोह्रजना राउटीहरू चितोन दाङ नेपालगञ्ज कपिल वस्तु लगायतको जिल्ला भ्रमणमा निस्किएका छन् भ्रमणकै क्रममा सोमबारदेखि उनीहरू चितोनको विभिन्न स्थानको अवलोकन भ्रमणमा व्यस्त छन् चितोनको पर्यटकीय नगरी सौराहामा चालु आर्थिक वर्षमा एक दशक यताकै सबैभन्दा बढी पर्यटक घटेका छन् चालु आर्थिक वर्षको एघार महिनामा सोह्र हजार पर्यटक घटेको तथ्याङ्क छ ठुलो पर्यटन आगमन घटेपछि सौराहाका व्यवसाय निराश बनेका छन् गत वर्ष सौराहामा एक लाख त्रिसठी हजार पर्यटक आएको र यस वर्ष घटेर एक लाख सडचालिस हजार मात्र आएको क्षेत्रीय होटल सङ्घको तथ्याङ्कमा उल्लेख गरेको छ यसै गरी सौराहाका होटल व्यवसायी तथा स्थानीयहरूले सौराहालाई सुन्दर नगरी बनाउन शुरू गरेका छन् सौराहाको प्रमुख बजार क्षेत्रको सड़कको विस्तार र सड़क वरपर वृक्षारोपण गरी हरियाली सहितको सुन्दर नगरी बनाउन शुरू गरेको होटल व्यवसाय तथा सौराहा गुरू योजना निर्माण समितिका सचिव राममणी खनालले जानकारी दिनुभयो अहिले मुख्य बजार क्षेत्रको बाह्र मिटर सड़कको विस्तार ढल निर्माण सड़क पेटी निर्माणको काम चलिरहेको छ यो काम सकेपछि सड़क छेउछाउमा वृक्षारोपण उपभोक्ताको दस लाख र व्यवसाय तथा विभिन्न संस्थाको छ लाख गरी सोह्र लाखको लागतमा सो काम शुरू गरिएको हो सड़कको विस्तार ढल निर्माण सड़क पेटी तथा वृक्षारोपण गरेपछि सौराको मुख्य क्षेत्रको मुहार फेरि हिजो पश्चिम चितवनको सेतीदेवी सामुदायिक वन र पूर्वी चितवनको पञ्चकन्या सामुदायिक वनको अवलोकन गरेको छ सामुदायिक वन उपभोक्ता समितिहरूले आफ्नो वन क्षेत्रमा गरेका विभिन्न गतिविधिको हिजो अनुगमन गरेको जिल्ला वन समन्वयन समितिका अध्यक्ष हरिश श्रेष्ठले बताउनुभयो हिजो गरेको अनुगमनका क्रममा सामुदायिक वनहरूले आफ्नो वन क्षेत्रमा गरेको संरक्षणको प्रयास र भएका गतिविधिका बारेमा समितिलाई स्थलगत रूपमा जानकारी गराएका थिए सेतीदेवी सामुदायिक वनका अध्यक्ष दीपक अधिकारीले आफ्नो वन्य उपभोक्ताहरूलाई लक्ष्य गरी सञ्चालन गरेको बाख्रा पालन कार्यक्रम युवाहरूलाई लक्ष्य गरी सुरु गरेको माछा पालन कार्यक्रम र पार्वती आमा समूहले सञ्चालन गरेको जडीबुटी र हलेदो उत्पादन कार्यक्रम प्रभावकारी हुँदै गएको बताउनु भयो त्यस्तै पञ्चकन्या सामुदायिक वनले पनि आफ्नो माताहरू वनको संरक्षण गरेपछि चोरे निकासीमा कमी आएको पञ्चकन्या सामुदायिक वनका उपाध्यक्ष दीपक पौडेलले बताउनु भयो उपभोक्ताहरूलाई लक्षित गरी सुरु गरेको बङ्गुर पालन र बाख्रा पालन पनि प्रभावकारी हुँदै गएको उहाँले बताउनुभयो अनुगमन कार्यक्रममा जिल्ला वन सम्बन्धन समितिका अध्यक्ष हरिश्रेष्ठले वन र वनजन्तुको संरक्षणमा सामुदायिक वनले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो अनुगमनमा सहायक वन अधिकृत रविति मिसेना विभिन्न राजनैतिक दलका प्रतिनिधि संसारकर्मीहरूको सहभागी ता रहेको थियो चितवन उच्च माध्यमिक विद्यालयको जग्गा भाँडामा लिई व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायहरू आन्दोलित बनेका छन् विद्यालयले मुयादेवी कन्या कलेज अघिको जग्गा भाडाको लागि नयाँ टेन्डर आह्वान गरेपछि जग्गा भाडामा लिई व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायहरू आन्दोलित बनेका हुन् विद्यालयले आफूहरूसँग कुनै पनि छलफल नगरी नयाँ टेन्डर आह्वान गरेको भन्दै उनीहरूले सो क्षेत्रको सम्पूर्ण व्यवसाय हिजो बन्द समेत गराएका थिए विद्यालयले सो जग्गा आफ्नै लागि शैक्षिक प्रयोजन उपपोग गर्ने योजना बनाएमा सो बनाएमा सोही बमोचेमा विस्थापित हुन आफूहरू तयार रहेको चितवन उच्च माध्यमिक विद्यालयका जग्गा भाडा उपभोक्ता तदर्थ संघर्ष समितिका संयोजक हरिप्रसाद सुवेदीले बताउनु भयो अन्यथा विद्यालयले आफूहरूलाई विस्थापित गर्दै अरू व्यवसायलाई प्रतिस्थापन गर्न नहुने उहाँको भनाइ थियो व्यवसाय प्रोत्साहनका लागि भाडामा दिने भएमा विभिन्न पूर्वाधार संरचनाहरू निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायहरूलाई नै भाडा समायोजन गरी भाडामा दिनुपर्ने व्यवसायीहरूले माग गरेका छन् यस पटक पटक जानकारी गराउँदा पनि विद्यालय व्यवस्थापन समितिले व्यवस्था गर्दै टेन्डर आह्वान गर्नु बदनीयतपूर्ण भएको घर बहाल उपभोक्ता मन चितवनका अध्यक्ष प्रभात ढुङ्गानाले आरोप लगाउनु भयो आफूहरू भाडा समाधान गर्न पनि तयार रहेको अवस्थामा नयाँ टेन्डर आह्वान गर्नुतर्फ आफै सङ्घर्ष समितिले आफरको मागलाई सुनाई नगरे नेपाल घर बहाल उपभोक्ता मञ्चको सहकारीमा सङ्घर्षको कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी दिएको छ साथै उनीहरूले आह्वान गरेको टेण्डर तत्काल रद्द गर्न माग गरेका छन् सो क्षेत्रमा विभिन्न असीवटा व्यवसाय सञ्चालन हुँदै आएको छ अब पालो रिपोर्टको चितवन जिल्लालाई पुनः साक्षर जिल्ला बनाउनको लागि तीन महिना जिल्लाभर साक्षरता कक्षा सञ्चालन गरियो साक्षरता कक्षा सञ्चालनको क्रममा सहभागी वृद्धा वृद्धाहरूले अक्षर चिन्ह सक्ने र आफ्नो नाम लेख्न सक्ने भएका छन् साक्षरता कक्षा लेखेकाहरू अक्षर चिन्ह पाउँदा निकै खुसी छन् सहकर्मी ध्रुवराज खनालको यति बेला निरक्षर उन्मूलन साक्षर गाविस र पुनः साक्षर गाविस घोषणा गर्ने क्रम बढेको छ निरक्षर उन्मूलन गर्न जिल्लाका विभिन्न गाविस र नगरपालिकामा साक्षरता कक्षा पनि सञ्चालन गरिएको छ साक्षरता कक्षा पनि प्रभावकारी बन्दै गएको पाइएको छ साक्षरता कक्षा लिइसकेपछि कख नजानेका र ल्याप्से लगाउने वृद्ध सही गर्न जान्ने र कख चिन्न सक्ने भएका छन् साक्षर कक्षाले उनीहरूमा खुसी छाएको छ कतै कतै जाखेरि केही सही गर्दाखेरि अनि त्यो आफ्नो नाम लेख्नु पर्यो कतै गयो भने यसो बोर्डस पनि हेर्न सकिन्छ त्यति आफ्नो नाम लेख्न सक्ने भयो काम पनि सबै आफ्नो बसिन्दा पनि लेख्न राम सके राम्रो लाग्यो खुसी लाग्छ साक्षरता कक्षा लिइसकेपछि अक्षर चिन्न सक्दा बमिया महत्व मात्र होइन प्राय सबै महिला खुसी छन् अक्षर चिन्न पाए आफूले यसो कतै जाँदाखेरि देख्न पाइन्छ भनेर अनि खुसी व्यक्त सर भन्न आउँदा एकदम रमाइलो खुसी लागिरहे आफ्नो नाम मात्रै लेख्न ना जान्न पाए त्यति चाहिँ लेप्चे लाउनु पर्दैन कि भन्ने आशा छ त्यही हो पहिले अक्षर नचिन्ने ती महिलाहरू एक पढाउन सक्ने समेत भएका छन् साक्षरता कक्षामा चालिस वर्षदेखि सत्तरी पचहत्तर वर्षसम्मका महिला तथा पुरुषहरू सहभागी भए कतिपय पढाइ भएका ठाउँमा भत्ताको लागि भए पनि वृद्ध वृद्धाहरूले कक्षा लिए सरकारले अहिले हस्ताक्षर गर्न सक्नेलाई मात्र वृद्ध भत्ता दिने नियम बनाएको छ रत्नगर आठका सत्तरी वर्षीय गिद्रा महत्व भने भत्ता अस्पतालमा जाँदा कुन कोठा खोजेको भन्ने पत्ता लगाउन साक्षरता कक्षाले मदत पुग्ने बताउनुहुन्छ बुढ़े का सात नंबर छ नंबर पांच नंबर चिन्ह नंबर हो जिला शिक्षा कार्यालय लागि साक्षर कक्षा सञ्चालन गरेको थियो अहिले ती क्षेत्रहरूलाई निरक्षर उन्मूलन गर्ने योजना समेत छ तिन महिने समय अपुग भए पनि पहिलेको भन्दा अहिले सञ्चालन गरेको साक्षरता कक्षा प्रभावकारी भएको बताउनुहुन्छ सामाजिक कार्यकर्ता लक्ष्मी पौड्याल वृद्धहरूलाई तिन महिनाको समयमा सबै सिकिसक्नुहुन्न कि जस्तो पनि लाग्छ र समग्रमा चाहिँ कार्यक्रम पहिला पहिला हुने साक्षरता कक्षाहरू भन्दा यसपालिको साक्षरता कक्षा अलिक प्रभावकारी उपस्थितिहरू टोल टोलमा कार्यक्रम सञ्चालन भएको साक्षरता कक्षामा देखिएको उत्साह सहभागिताले गर्दा सन् दुई हजार पन्ध्रसम्म चितवन जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य पुरा हुने देखिन्छ यसमा सबैले हातमा हात, हात मिलार सहयोग गरे लक्ष्यले सार्थकता पाउने थियो रिपोर्टपछि बाँकी समाचार रत्नगरबाट अमेलियामा रहेको देवी रमण राप्रावीलाई स्काइराइडर उच्च माविले हिजो पंखा सहयोग गरेको छ गर्मीको समयमा विद्यार्थीलाई पढ्न सजिलोको लागि स्काइ राइडरले सारथान पङ्खा सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरीले जानकारी दिनुभयो स्काइ राइडर उच्च माविकी संस्थापक चन्द्र कुमारी प्रमुख अतिथि रहनु सो कार्यक्रममा देवी रमण राप्राविका प्रधानिक ढकाल कार्य अध्यक्ष का दुर्गाी लगायतले बोल्नु भएको थियो कार्यक्रम देवी रमण राप्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद भटराईको अध्यक्षतामा सम्पन्न भएको थियो पूर्वी चितवनको भन्दाराएका शिवनगर बस्तीमा हिजो वृक्षारोपण गरिएको छ जिल्ला वन कार्यालय सहयोगमा शेखर हरियाली बच्चो तथा ऋण सहकारी संस्थाले वृक्षारोपण गरेको हो अशोकका छ सय र कपुरका दुई सय गरी आठ सय बिरूवा रोपिएको शेखर हरियाली बच्चा ऋण सहकारी संस्थाका अध्यक्ष केशवर लामाले जानकारी दिनुभयो कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य दावा दोर्सी लामाले भविष्यमा बाढ़ी प्रकोप आउन नदिन आफ्ना बस्ती वरपर श्रीर हरियाली बच्चा तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवर लामाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेको पामाले क्षेत्र नम्बर एकका इन्चार्ज एमानसिंह लामा समाजसेवी फडेन्द्र राज पाठक समाजसेवी रेशम सम लालथिङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो अब पाल अर्पण जुनावाजको अर्पण जुनावाजमा हाम्रो प्रश्न छ प्रत्येक बुथमा एकजना कार्यकर्ता पनि पुर्याउन नसक्ने नेकपा माओवादीको चुनाव बहिष्कार घोषणाको कुनै अर्थ नभएको ए नेकपा माओवादीका नेता टोपबहादुर राईमाझीको दावीप्रति तपाईँ के भन्नुहुन्छ ए कुरा ठिकै हो बी आक्रोशको बोली र से नै देखाउला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 पालो ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नानगढ चेटना वीरगंज सडक खण्ड खुला रहेको छ नारायणगढ मोगलिन सडक खण्ड मुगलिन अब काठमाडौँ सडक खण्ड मुगलिङ दमोली पोखरा सडक खण्ड र नानगढ़ प्रासे बोटो सडक खण्ड पनि खुला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको हो शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्यानबे पांच पचास एकसठी सात सौ तिरचाली हौस बिहान सात बजे स्थानीय समाचार सकियो मोचना बिदा नमस्कार र्निंगडमी मैथ साइंस रेस्ट नदीकन पांच विषय में मत्र एसएलसी प्लस टू करना पाइने साथ ही इंग्लिश